सनि सपनिस गग म पनी पग अ ओनलाइन गजल कार्यक्रम गजल चौतारी से ग ध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 मनपरूंजिल तिमी मेरी हीरा भन् मनपरूंजिल तिमी मेरी हीरा मन भन् मनमुट धमनी रीरा भन् मनपरूंजिल तिमी मेरी हीरा भन् तिमी मेरो साथ तिमी मेरो साथ भए पिउदिन कहिल्यै मदिरा भन्यौ मनमोटु धमनी र चिरा भन्यो बिर्सेरनी नभन है छोडि जान्छु बिर्सेरनी नभन छोडी जान्छु नत्र दिल हुन्छ चिरा चिरा भन्यो पिउदिन मदिरा भन्यो मायालु त्यो अंगालोमा कसी कसी मायालु त्यो अंगालोमा मेरी रानी चाँदनी र मिरा भन्यो नत्र दिल हुन्छ चिरा धमीरा भई रीत्याय मेरो जीवन उल्टे मलाई गोब्रे कि भन् मेरी रानी चांदनी रीरा भन् नत्र दिल चीरा चीरा भिउदी कई मदिरा भनमोटू धमी मन परूंजिलिमी मेरी श्री तिमे साथ छोडपछि नमस्कार अनि रात्रिकालीन अभिवादन अनलाइन गजल कार्यक्रम गजल चौतारीको प्रत्यक्षमा बस्नुभएका तपाईँ सम्पूर्ण गजल प्रेमी मनमा कार्यक्रम गजल चौतारीका नियमित संचालक डीएन के कुवर जब व्यस्त हुनुहुन्छ तब म आउने गर्छु तपाईँका शाब्दिक गजलमा आवाज भर्न आज पनि उपस्थित भएकी तपाईँका शाब्दिकर्न म तपाई यो कार्यक्रम हरेक साताको बिहिबार राति आठ बजे विभिन्न ब्लगहरू मार्फत सुन्न सक्नुहुन्छ र आफूलाई पाक पर्ने कुनै पनि समयमा डाउनलोड गरेर पनि तपाई सुको यो नूत श्रृंखलामा उपस्थित भएकी छु पक्कै पनि तपाईँले कार्यक्रम गजल चौतारी सुनेर मलाई साथ दिनुहुनेछ गजल चौतारीमा तपाईँले हाम्रो फेसबुक पेजमा पोस्ट गर्नुभएका गजलहरूलाई उठान गर्ने गर्दछौला गर्न चाहन्छु एउटा श्रृङ्गारिक जमदारको कान्छी छोरी नम्मरी छ नम्मरी यार जमदारको कान्छी छोरी नम्मरी छ नम्बरीयार ओहोदामे टको नोकरी छ नोकरी यार जमदारको कान्छी छोरी नम्बरी छ नम्बरीयार तिमी काँडासँग डराउ या नडराउ थाहा छैन तिमी काँडासँग डराउ या नडराउ थाहा छैन मेरो मनमा फुलै फुलको नर्सरी छ नर्सरी यार ओहोदामे ट्योमरीको नोकरी छ नोकरीयार आँखै राम्रो नक्कलीको त्यही आँखाले चलाएको आँखै राम्रो नक्कलीको त्यही आँखाले चलाएको मुटु भित्र जवानीको हुन्नरी छ हुन्नरी यार मेरो मनमा फुलै फुलको नर्सरी छ नर्सरी यार प्यासिएको लाली ओठ भरिएको यौवनमा प्यासिएको लाली ओठ भरिएको यौवनमा अरेयार फसाउने भुमरी छ भुमरियार मुटुभित्र जवानीको हुन्नरी छ हुन्नरीयार अचम्ममा परेको छु किन यस्तो भएको छ अचम्ममा परेको सुन यस्तो भएको छ त्यही मरि औधी मलाई मन परिछ मन परियार अरेयार फसाउने भुमरी छ भुमरियार मुटुभित्र जवानीको हुन्नरी छ यार, मेरो मनमा फुले फुलको नर्सरी छ नर्सरीयार उहुदामै तेमरीको नोकरीयार जमदारको कान्छी छोरी घैसल चौतारीको श्रमा उठान गरेकी हुँ भण्डारीदाई अचम्म मिलम्ची हेलोम्बु नेपालका साथीको गजल पक्के पनि एउटा श्रृङ्गारिक गजल कसैको बारे वर्णन गर्दै हुनुहुन्थ्यो गजलमा गजलको लागि भण्डारीदा स्वास्थ्यको ख्याल गर्नुहोला भर्खरै माघे संक्रान्ति मेला मनाउनु भएको छ देश विदेशमा बस्नु भएको छ कार्यक्रम चौतारीलाई माया गर्नुहुन्छ र त हामी तपाईँको साथ पछ्याउँदै आउँछौ हरेक साताको बिहिबार राति आठ बजे वास्तवमा एउटा प्रसंग जोड्न मन लागेको छ गजल चौतारीमा सायद तपाई पनि खेल प्रेमी हुनुहुन्छ होला उन्नाइस सय नब्बे सालको महाभूकम्पको अनुभव नभए पनि कता कता उत्साह उमङ्ग सपना र आशामा महाभूकम्प गएको भान भइरहेको छ किन तपाईँले पक्कै पनि अड्कल गर्न सक्नु भएको छ होला अनुमान गर्नुभएको छ होला नेपाल विश्वकप एक दिवसीय विश्वकप छनौटका लागि न्यूजील्याण्डमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो हार बेहोरेको छ पक्कै पनि कामना गरौं प्रार्थना गरौं नेपाल आगामी खेलमा नेपालले ने जीत हात पार्नेछ अर्को खुसी लुट्न मान्छे खुनखार हुँदो रहेछ अर्कोको खुसी लुट्न मान्छे खुनखार हुँदो रहेछ अर्कोको खुसी लुट्न मान्छे खुनखार हुँदो रहेछ पैसा भएपछि बदनामी पनि इज्जतदार हुँदो रहेछ अर्कोको खुसी लुट्न मान्छे खुनखार हुँदो रहेछ मेरी पूर्व प्रेमिका मेरो गजल पढेर सोच्छिन् होला मेरी पूर्व प्रेमिका मेरो गजल पढेर सोच्छिन् होला मायामा धोका खाए पछि मान्छे गजलकार हुँदो रहेछ पैसा भएपछि बदनामी पनि इज्जतदार हुँदो रहेछ हाम्रो विचार एउटै मन एउटै माया एउटै भए पनि हाम्रो विचार एउटै मन एउटै माया एउटै भए पनि भावीले फरक तकदीर लेखेको निधार हुँदो रहेछ मायामा धोका खाएपछि मान्छे गजलकार हुँदो रहेछ मैले यही समझेर उसलाई बिस्तारै भुलेको हु मैले यही सम्झेर उसलाई बिस्तारै भुलेको हुँ भुले जिन्दगी रूपी नदीमा पनि दुई किनार हुँदो रहेछ भाविले फरक तकदीर लेखेको निदार हुँदो रहेछ चन्द्रमामा पनि सायद ए सम्झी औंसीमा झुल्किँदैन चन्द्रमा पनि सायद ए सम्झी औंसीमा झुल्किँदैन मान्छेलाई गुन गर्दा डाक्कै मात्रै चिरफार हुँदो रहेछ जिन्दगीरूपी नदीमा पनि दुई किनार हुँदो रहेछ इस अर्थमा म आजभोलि खरूपमा उत्रेको हुन्छु यस अर्थमा म आजभोलि खरो रूपमा उत्रेको हुन्छु जति सहनशील भयो उति नै अत्याचार हुँदो रहेछ मान्छेलाई गुण गर्दा डाक्कै मात्रै चिरफार हुँदो रहेछ मेरो जिन्दगीको भगाईले मलाई यही पाठ सिकायो मेरो जिन्दगीको भोगाईले मलाई यही पाठ सिकायो प्राय जसो धोकेवासको सुन्दर अनुहार हुँदो रहेछ जति सहनशील भयो उति नै अत्याचार हुँदो रहेछ मान्छेलाई गुण गर्दा डापके मात्र चिरफार हुँदो रहेछ जिन्दगी रूपी नदीमा पनि दुई किनार हुँदो रहेछ भावीले फरक तकदीर लेखेको निधार हुँदो रहेछ मायामा धोका खाएपछि मान्छे गजलकार हुँदो रहेछ पैसा भएपछि बदनामी पनि इज्जतदार हुँदो और को को लूट न मान्छे खुनखार कार्यक्रम <Sans> गजल चौतारीमा उछान गरेकी हुमार केसी नर्पा नै छ जगत अर्घा खाँसीका साथीको यो शाब्दिक गजल मान्छेको व्यवहारलाई चाहिँ आफ्नो शाब्दिक गजलमा उतार्नु भएको थियो कुमारजीले धन्यवाद दिन चाहन्छु कुमारजी आगामी श्रको लागि आफ्नो ला। यो शाब्दिक गजल सँगसँगै कार्यक्रममा उठान गर्न चाहन्छौ एउटा सांगीतिक आवाज सांगीतिक आवाज पछि तपाईंसँग फेरि गजलमा भोलाकोसारी हुन उपस्थित हुने फ भाउ झारू जस्तो तिमी जिताओन हारो जस्तो लग रीत्या तिमी खुशी राखना मेरा सारा इच्छा मरू जस्तो लगो अजैला छो अजला छो जवानी छबाकी बाकी जवानी छबाकी बाकी जवानी छबाकी बाकी गयो रात के भो के भो के भो 국민 싸트 भेटना आऊ सानो मेरो शरीर ढल्दै सर मेरो शरीर ढल्दै सरन्छु अन्तिम सास चल्दै सरट्टै भेट्न आऊ सानो मेरो शरीर ढल्दै सर विदा हात धुने वैद्यलेनी विदा डाक्टरहरू हात धुने वैद्यलेनी झाँक्री भन्छन् केही दिनमै मेरो चित्ता जल्दै सरन्छु अन्तिम सास चल्दै सर सबै आए भेट्न मलाई निको हुन्छ भन्दै गए सबै आए भेट्न मलाई निको हुन्छ भन्दै गए हिजो भन्दा मेरो शरीर आज झनै गल्दै सर झाँक्री भन्छन् केही दिनमै मेरो चित्ता जरे तिम्रो मुटु मेरो धड्कन एकै भा आजसम्म तिम्रो मुटु मेरो धडकन एकै भा आजसम्म फेरि पनि नियतिले भोलि मलाई छल्दै सर हिजो भन्दा मेरो शरीर आज झनै गल्दै सर नियु भएको भाको निदार म भाग्यमानै छोटो आयु भएको निधार पाएसु म भाग्यमानै पाए भाग्य कलकलाउँदो वैश भित्रै मेरो देह बल्दै सरतिले भोलि मलाई छल्दै सरे, हिजो भा मेरो शरीर आज झने गल झांक्री भेदी नई मेरो चित्ता जल्द सर खासे खुशे हल्ला सुम सास चल छिट्ट भेट आउ स बालकृष्ण भट्टराई पीड़ी खोला नौ स्यालस स्याङ्जा हाल मरूमिबाट भन्दै आफ्नो गजल पोस्ट गर्नु भएको बालकृष्ण भट्टराईको यो गजल उठान गरेकी हुने प्रियजनलाई अन्तिम सास ढल्दैछ मलाई पनि थाहा छैन मलाई यस्तै भन्छन् त्यही भएर तिमी मलाई भेट्न आग्रह गर्नु भएको छ पक्कै पनि तपाईलाई पनि गजलको लागि धन्यवाद दिन चाहन्छु आगामी श्रामीलाई सम्झनुहोला र कार्यक्रम गजल चौतारीका लागि गजल प्रेषित गर्न नमुल्नुहोला यति बेला <ख़ाँगा>। कार्यक्रम गजल चौतारीमा साधुराम कमलनाथ रिमाल नाङ्ले भारे पाँच काठमाण्डु हाल युए दुवैका साथीको गजललाई उठान गर्छु कति बस्नु मुख दर्शक कराउनु साझ फेरि कति बस्नु मुख दर्शक कराउनु साझ फेरि वैज्ञानिकलाई विचारमा हराउनु साझ फेरि कति बस्नु मुख दर्शक कराउनु साझ फेरि भूतप्रेत पिचासको विश्वास छैन भन्नेलाई भूतप्रेत पिचासको विश्वास छैन भन्नेलाई मध्यराती मसानघाटमा डराउनु साझ फेरि वैज्ञानिकलाई विचारमा हराउनु साज फेरि एक कोशी जीवबाट सारा प्राणी विकास भए एककोशिय जीवबाट सारा प्राणी विकास भए कुखुर कि अण्डा पहिले भराउनु स फेरि मध्यराती मसान घाटमा डराउनु आज फेरि खोलैथुन्दा हिउँदमा घुम्दैन त्यो सानो घट्टा खोलैथुन्दा हिउँदमा घुम्दैन त्यो सानो घट्टा पृथ्वी घुम्छ अवगत गराउनु सा आज फेरि कुखुर कि पहिले भराउनु सज फेरि कहिले जान्छ भूकम्प्यो भन्न सक्छौ भन तिमी कहिले जान्छ भूकम्प्यो भन्न सक्छौ भन तिमी प्रश्न सोधि उसको दिमाग चलाउनु साझ फेरी, पृथ्वी घुम्छ अवगत गराउनु साझ फेरी, कुखुरो कि अण्डा पहिले भराउनु साझ फेरि मध्यराती मसान घाटमा डराउनु साझ फेरी, वैज्ञानिकलाई विचारमा हराउनु साझ फेरि कति बस्नु मुख दर्शक कराउनु साझ फेरि विदेशीनु भएको छ तर नेपालको मायालाई छातीभित्र संघालेर नेपालीको आवाज नेपालीको आवाजसँग मिसाउनको निमित्त मिश्रण गर्नको निमित्त कार्यक्रम गजल चौतारीलाई सम्झिएर हाम्रो फेसबुक पेजमा गजल पोस्ट गर्नुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद साधु रामजी आगामी श्रिउनुहोला तपाई हरेक साताको बिहिबार राति आठ बजे आउने कार्यक्रम गजल चौतारी सुन्दै हुनुहुन्छ सधैँ जसो आउने डीएनके कुंवर आज उपस्थित हुनुहुन्न डीएनके कुंवरको अनुपस्थितिमा कार्यक्रमलाई मैले निरन्तरता दिएकी छु पक्कै पनि खल्लो महसुस नगर्नुहोला तपाईँका शब्दहरूलाई म कति न्याय गर्न सक्छु सक्दिन त्यसको मूल्याङ्कन गर्ने जिम्मेवारी तपाईंलाई सुम्पन्न चाहन्छु र फेरि पनि गजल उठान गर्न चाहन्छु यहाँनिर जीवन र जगत चुम्न आँटेर रहिडे. जीवन र जगत चुम्न आँटेर हिँडे ज्ञान विज्ञान र कला साटेर हिँडे जीवन र जगत चुम्न आँटेर हिँडे दिमाग भित्र ब्रह्माण्ड अटाउन सक्छु भने दिमाग भित्र ब्रह्माण्ड अटाउन सक्छु भने विशौं बसन्त त्यही घरमै रात काटेर हिँडे ज्ञान विज्ञान र कला साटेर हिँडे भावनाका मुहान र विचारका खानी बोकी भावनाका मुहान र विचारका खानी बोकी वैचारिक युद्ध लड्नको लागि माते रिडे बसन्ती र सफलताका पाइलामा सातौं वर्षसम्म पसिना थुक चाटेर हिँडे वैचारिक युद्ध लड्नको लागि मातेर हिँडे विसौ बसन्त ते घरमै रात काटेर हिँडे ज्ञान विज्ञान र कला साटेर हिँडे जीवन र जगत चुम्न जीवन र जगत चुम्न आँटे रिडे ज्ञान विज्ञान र कला साटेर हिँडे तपाईँ जे जति लक्ष्यहरू लिएर जे जस्ता लक्ष्यहरू लिएर हिँड्नु भएको छ ती लक्ष्यमा अवश्य पनि सफल हुनुहोला सफल हुनुहोला ए भन्न चाहन्छु लोकेश गाउँको हलिदाई बागलुङको मित्रलाई आगामी श्रृङ्खलामा कार्यक्रममा उपस्थिति जनाउन नबिर्सनुहोला जिउँदो छैन भन्ने हल्ला चलेपछि आउनु जिउँदो छैन भन्ने हल्ला चले पछि आउनु चितामाथि मेरो लास जलेपछि आउनु जिउँदो छैन भन्ने हल्ला चलेपछि आउनु विश्वास गरी एक अर्कामा जिउने आश बोकी जिन्दगी नै मेरो ढलेपछि आउनु चितामाथि मेरो लास जले पछि आउनु बेकामेती कुराको पछि लागी गयो आज बेकामेती कुराको पछि लागि गयौ आज बुझ्नेछौ तब म मा, माटोमै गलेपछि आउनु बोकी जिन्दगी नै मेरो ढलेपछि आउनु मनको त्यो कालो धमिलो दाग हटेपछि मनको त्यो कालो धमिलो दाग हटेपछि साँदनी रातले प्रकाश छ बुझ्नेछौ तब म मा, माटोमै गलेपछि आउनु पञ्चे बाज बजाई घुम्टो ओढी गयो भनी। पञ्चे बाज बजाई घुम्टो ओढी गयौं भने त्यो बिरूवा साँदनी रातले प्रकाश छले पछि आउनु नयाँ घरबारमा हाँसी खुसी रम्नु नयाँ घरबारमा हाँसी खुसी रम्नु मेरो घर सुनसान भए बले आउनु पिरतीको त्यो बिरूवा फले आउनु साधनी रातले प्रकाश चले पछि आउनु बुझनेछौ तब माटोमै गलेपछि आउनु बोकी जिन्दगी नै मेरो ढलेपछि आउनु चिता माथि मेरो लास जले पछि आउनु जिउँदो छैन भन्ने हल्ला चले पछि आउनु मरिसकियो सबै कुरा समाप्त भइसक्यो भन्ने थाहा पाएपछि मात्र तिमी आउनु आफ्नो शाब्दिग्गजेलमा यस्तै यस्तै आग्रह गर्नुभएको थियो आफ्नो आफन्तलाई ईश्वर राई काभ्रे वनघर हाल खाली मुलुकका साथीले गजलको लागि ईश्वर राईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी बसाइमा हामीलाई सम्झनुहोला होला हाम्रो फेसबुक पेजमा आफ्नो गजल पोस्ट गर्नुहोला यति बेला कार्यक्रम गजल चौतारीमा उठान गर्न चाहन्छु एउटा सांगीतिक आवाज बसिया छौरे पर्खिएर भेट्न आउँदैछु बसिया छौरी पर्खिएर भेट्न आउँदैछु वर्षौं पछि फर्किएर भेट्न आउँदैछु बसिया छौरे पर्खिएर भेट्न आउँदैछु आँखा तर्नेहरू जति सारा नजरमा आँखा तर्नेहरू जति सारा नजरमा धूलो मुलो छर्किएर भेट्न आउँदैछु वर्षौं पछि फर्किएर भेट्न आउँदैछु कुरा काट्ने बैरीहरू हाम्रो सम्बन्धको कुरा काट्ने बैरी हम संब को सब तर्क भेटना आर्कितीक्षा को फल धर मीठो हरे प्रतीक्षा को फल फल ती लक आबसग तर्क भेट न बिरामीपो पो पर्या छोरे थाहा पाए जब बिरामीपो पो पर्या छोरे थाहा पाए जब यो मुटु नै चर्किएर भेट्न आउँदैछु फलतिरै लर्किएर भेट्न आउँदैछु सबैसँग तर्किएर भेट्न आउँदैछु धुलो मुलो छर्किएर भेट्न आउँदैछु वर्षौं पछि फर्किएर भेट्न आउँदैछु बसिया छोरे पर्खिएर भेट्न आउँदैछु जगत अधिकारी खोटाङ बाक्सिलाचार हाल मलेशियाका मित्रको यो शाब्दिक गजललाई कार्यक्रम गजल चौतारीको यो अंकमा उठान गरेकी हुगतजी फर्किएर आउँदै हुनुहुन्छ गजल मार्फत आफ्नै आफन्तसँग भेट्न पके पनि यो भेट साई होस् रमाइलो बनोस गजलका लागि जगत अधिकारी खोटाङ बाक्सिलाचार लास माथि सेतो कात्रो जानु लास माथि सेतो कात्रो अडाएर जानु जिउदो हो कि मोर्दा लास चलाएर जानु लासमाथि सेतो कात्रो अढाएर जानु वर्षौंदेखिका तिम्रा सपना पूरा हुँदैछ वर्षौंदेखिका तिम्रा सपना पूरा हुँदैछ बादल जस्तो कालो केस फिजाएर जानु हरसी तुदे आँसु थोपा चुहाएर जानु अझै कतै बाँकी छन् कि माया रूपी चिनुहरू अझै कतै बाँकी छन् कि माया रूपी चिनुहरू दन्किएको चितासँगै सल्काएर जानु बादल जस्तो कालो केश फिजाएर जानु मेरो मृता आत्माले शान्ति पाउने सपक्कै मेरो मृत आत्माले शान्ति पाउने सपक्कै पराईको त्यो डोली चढी शर्माएर जानु दन्किएको चित्तासँगै सल्काएर जानु बादल जस्तो कालो केस फिजाएर जानु हर्षित हुँदै आँसु थोपा चुहाएर जानु जिउदो हो कि मोर्दा लास चलाएर जानु लासमाथि सेतो कात्रो अलन समर्पण झाप्रा छ कुटका मित्रको यो शाब्दिक गजल उठान गरेकी हो प्राण भर्दैछु म अनुपम शर्मिला पक्कै पनि तपाईँले सुनेर साथ दिनु भएको छ मैले पिउन लाएको मन दुखेपछि हो मैले पिना लागे मन दुखे पी हो अट्टी धाएको मन दुखे हो मैले पिना लागे मन दुखे हो जब टुक्रिया मन मैंने नई जब टुक्रिया मन मया निउनी बहाना पाए मन दुखे भट्टी धाएको मन दुखे हो न स्वर थी गजल मेरो न स्वर थो गजल मेरो बेसुरम गाएक मन दुखे पिनी बहना पाएको मन दुखे पछि हो मेरो खुसीमा दुखी हुनेहरूलाई मेरो खुसीमा दुखी हुनेहरूलाई पागल बनि हँसाएको मन दुखेपछि हो बेसुरमै गाएको मन दुखेपछि हो यसरी नपिउ जीवन सम्झाउँछन् साथीहरू यसरी नपिऊ जीवन सम्झाउँछन् साथीहरू आफूलाई जडिया बनाएको मन दुखेपछि हो पागल बनि हँसाएको मन दुखे पछि हो तिमी अचम्म नमान्नु आफै मन जलाएर तिमी अचम्म नमान्नु आफै मन जलाएर मैले जहर खाएको मन पसि हो आफूलाई जडिया बनाएको मन पसि हो पागल बनी हँसाएको मन पसि हो बेसुरमै गाएको मन पसि हो पिउने बहाना पाएको मन दुखेपछि हो अनि भट्टी ढाएको मन दुखेपछि हो मैले पिउन लाएको मन दुखेपछि हो मन दुखेपछि पिउन लागेका बत्ती धाउन लागेका कुराहरू गर्नुभएको थियो गजलमा समेटनुभएको थियो आफ्ना पीड़ाहरूलाई जीवन गौतम बागलुङ हाल दक्षिण कोरियाका मित्र धेरै धेरै धन्यवाद दिन चाहन्छु शाब्दिक गजलका लागि जीवन गौतमजीलाई चिसु छ चिसो मौसममा आफ्नो ख्याल गर्नुहोला यही बोल्न चाहन्छु कार्यक्रम गजल चौतारीको यो श्रृंखलाबाट आज भूकम्पीय सुरक्षा दिवस पनि हो आफूले जानेको कुरा नजान्नेहरूलाई सिकाउनुहोला तपाई पनि भूकम्पीय सुरक्षा अपनाउनुहोला र अरूलाई पनि अपनाउन आग्रह गर्नुहोला उन्नाइस सय सालमा महाभूकम्प आएको थियो जसले साढ़े आठ हजार सर्वसाधारणको थियो र इतिहासमा महाभूकम्पको रूपमा चिनिएको थियो उन्नाइस सय नब्बे सालमा प्रसंग जोडेकी सुरक्षा जल्दैन दिप मनमा आधी चलिरहेछ तिम्रो अभाव ठान्छु यो मन जलिरहेछ जल्दैन दीपमनमा मनमा आधी चलिरहेछ यात्रा अनन्त लामो मान्दै हिँडिरहेछु यात्रा अनन्त लामो मान्दै हिँडिरहेछु विश्राम छैन तनमा पाइला गलिरहेछ तिम र अभाव ठान्छु यो मन जलिरहेछ मिल्दैन भाग्य भन्दा धेरै खुसीमा ठान्छु मिल्दैन भाग्य भन्दा धेरै खुसीमा ठान्छु त्यही भाग्यले मलाई छली छलिरहेछ विश्राम सा। छैन तन्मा पाइला गलिरहेछ पाइन्न यो धरामा भूदेवता नखोज्नु पाइन्न यो धरामा भूदेवता नखोज्नु गर्दो मदिक सुवास्ता मन्दिर ढलिरहेछ त्यही भाग्यले मलाई साँच्चै छलिरहेछ सा। यस्तै सहाल मेरो जीवन म एक यात्रु यस्तै सहाल मेरो जीवन म एक यात्रु धोका जताततै छ यो नै कलिरहेछ घरदो मधेक सुवास्ता मन्दिर ढलिरहेछ त्यही भाग्यले मलाई साँच्चै छलिरहेछ विश्राम सा। छैन तन्मा पाइला गलिरहेछ जल्दैन दिप मनमा आधी चलिरहेछ जीवन काश्यप विराटनगर पाँच मोरङ हाल सुके धारा काठमाडौँका मित्रको गजललाई उठान गरे की हुँ। गजल गरेकी हुन्छ धर्कन थियो मेरो मोटुमा तिम्रो धर्कन थियो तिमी आफैले भनेकी थियौनि life without you is impossible i can't stay a second without you tum hi sahi raho tum jho se ho gau tim mak mangau majogi hola timro naam ho timro tar cha chalo majogi majogi majogi hola majogi गरीबको नेपथ्यमा पारिएका हामी गरीबको नेपथ्यमा पारिएका हामी शोषकको शोषणबाट मारिएका हामी गरीबको नेपथ्यमा पारिएका हामी शोषणबाट मारिएका हामी उस्तै नै छ तिम्रो मेरो जीवन स्तर उस्तै छ तिम्रो मेरो जीवन स्तर दुःख पीड़ा व्याट ख हामी शोषकको शोषणबाट मारिएका हामी निम्नवर्गीय हित स्वतन्त्र खोज्दा निम्नवर्गीय हित स्वतन्त्र खोज्दा तनासाको जालमा बारिएका हामी दुख पीड़ा व्याट खिएका हामी विपन्नहरूमाथि देखाउँदै झुटा आशा विपन्नहरूमाथि देखाउँदै झुटा आशा जिन्दगी सड़क पेटी सारिएका हामी तनासा जालमा हामी दमन हुँदा निर्धाप्रति अन्य दमन हुँदा निर्धाप्रति अन्धो स निकाय न्याय खोज्दा हरदम हारिएका हामी जिन्दगी सड़क पेटी सारिएका हामी तानासाको जालमा बारिएका हामी दुःख पीड़ा व्याथाबाट खारिएका हामी शोषकको शोषणबाट मारिएका हामी गरीबको नेपथ्यमा पारिएका हामी मगर प्रेम बाग्लुङका मित्रको यो साब्दिक गजल उठान गरेकी हु उहाँ लेख्नुहुन्छ गजल सँगसँगै दर्शन नमस्ते हजुर यो कार्यक्रम निक्केने निकै नै मिठो लागेको हुनाले एउटा गजल पोस्ट गर्न चाहन्छु कृपया वाचन योग्य भएमा वाचन गरिदिनुहोला तपाईँको गजल हामीले वाचन गरिसकेका छौ आगामी दिनमा पनि गजल प्रेषित गर्न नभूल्नुहोला यति बेला अनलाइन गजल कार्यक्रम गजल चौतारीको हामी अन्त्यमा आइसकेका छौं र यतिजेलसम्म हामीले तपाईँले डब्लूडब्लूब्लू डट फेसबुक डट कम स्ल्यास गजल डट चौतारी हाम्रो फेसबुक पेजमा पोस्ट गर्नुभएका गजललाई उठान तपाईले हामीलाई पठाउनुभएका गजलहरू उठान गयौं आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया र आफ्ना शाब्दिक गजलहरू हाम्रो फेसबुक पेजमा पोस्ट गर्न नभुल्नुहोला भन्न चाहन्छु कार्यक्रम गजल चौतारीको यो अंकबाट उत्पादन सहयोगी रविन्द शर्मा सँगै तपाईँकै गजल प्रेमी साथी तपाईँका शब्दहरूमा आवाज भर्ने म आवाज के खेताला अनुपम शर्मिलालाई पनि आज्ञा दिनुहोस् शिवरात्रि सुने नेटमा एउटा साथी पर्खिरहेको छु डिबर नयाँ र नौलो जानकारीको सङ्गम कम्प्युटर फेसबुक इन्टरनेट का कुरा स्वास्थ्य जगतमा भइरहेका नयाँ नयाँ सोध का कुरा वैज्ञानिक जगतमा भइरहेका नयाँ नयाँ खोजका कुरा अलिकति मनोरञ्जन अनि धीरे धीरे ज्ञान का कुछ पश्नी एकमात्र ठाव साइबर संगम साइबर संगम साइबर संगम साइबर संगम